भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि भर्खरै विशेष विमानबाट काठमाडौँ आइपुग्नु भएको छ भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री सुशील कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको छ सत्र वर्षपछि भारतका प्रधानमन्त्री नेपाल आउनु भएकोले यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ मोदीका लागि भारतबाटै अत्याधुनिक प्रविधि जड़ित गाड़ी पनि ल्याइसकिएको छ मोदीको सम्मानमा विमानस्थलमै नेपाली सेनाले उन्नाइस तोकको सलामी दिने तयारी गरेको छ अब प्रधानमन्त्री नरेन्द्र मोदी सीधै हायत होटल जानुहुने कार्यक्रम रहेको छ त्यसपछि दिउँसो दुई बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्रीबीच छलफल हुनेछ यस्तै दिउँसो चार बजे मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ बेलुकी सात बजे प्रधानमन्त्री कोइरालाले मोदीको सम्मानमा होटल सोल्थीमा रात्रिभोजको आयोजना गर्नु भएको छ मोदीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति डाक्टर रामवरू यादव लगायत विभिन्न राजनैतिक दलका शीर्ष नेतासँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ उहाँले सोमबार र पशुपतिनाथको दर्शन तथा पूजाआजा गर्नुहुने कार्यक्रम तय भएको छ पशुपतिनाथ सिंहदरबार संविधान सभा भवन र रूटमा सड़क समेत ठाउँ ठाउँमा नेपाल र भारतका झण्डा फहराइएको छ भने काठमाडौँमा विशेष सुरक्षा सतर्कता पनि अपनाइएको छ मोदीको ब्रह्मणोलीमा झण्डै सत्तरी जना सहभागी भएका छन् सोमबार नै स्वदेश फर्कनुहुनेछ यसैबीच भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका क्रममा आफ्नो संरक्षणमा हुर्किएका नौरपरासीका जितबहादुरलाई आफ्ना बाबुआमालाई बुझाउनुहुनेछ जित बहादुर सारू बहादु मगर सोह्र वर्षदेखि मोदीको संरक्षणमा रहनु भएको छ जीतबहादुरसँग भेट्नका लागि उहाँका आमा दाजु भाउजू काठमाण्ड पुगिसक्नु भएको छ भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपालमा हुने भनिएको ऊर्जा व्यापार सम्झौता पीटीए नहुने भए पनि विकासकाहरू क्षेत्रमा छलफल हुने भएको छ दिउँसो सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मोदी बीचको भेटवार्तापछि नेपाल भारतीय प्रतिनिधि मण्डलबीच सड़क रेलमार्ग कृषि विज्ञान तथा प्रविधि लगायतका विषयमा छलफल हुने भएको छ खास गरी मती पहाड़ी राजमार्ग तराईको हुलाकी मार्ग र काठमाण्डसम्म रेलमार्गको रेल विस्तार लगायतका विषयमा छलफल गर्ने तयारी भएको नेपाली अधिकारीहरूले बताएका छन् विद्युत व्यापार सम्झौताको मस्यौदामा भारतीय पक्षले असहमति जनाएपछि तत्काल सम्झौता नहुने भएको हो यसअघि भारतले पठाएको मस्यौदामा नेपालले संशोधन गरेर पठाएको थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि नेपाल सरकारले विशेष व्यवस्था मिलाएको छ केही दिनदेखि नै काठमाण्डु उपत्यकामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ ठाउँ ठाउँमा सुरक्षा जाँच बढ़ाइएको छ मोदी ओहोरदोहोर गर्दा उहाँलाई छ तहको सुरक्षा व्यवस्था पनि मिलाइएको छ पहिलो घेरामा भारतबाटै आउने मोदीका पीएसओ नेपाली, से पी नेपाली से सेना र नेपाल प्रहरीका पीएसओ हुनेछन् उच्च सुरक्षा स्रोतका अनुसार त्यसपछिको घेरामा स्पेश प्रोटेक्सन ग्रुप र एनएसजी ब्ल्याक कमाण्डोको टोली रहनेछ तेस्रो तहको घेरामा नेपाली सेना हुनेछ सेनापछिको सुरक्षा घेरा बाहिर जनपद प्रहरी र त्यसपछि सशस्त्र प्रहरीको घेरा हुनेछ सबैभन्दा बाहिर नेपाली र भारतीय गुप्तचर विभागका सदस्य रहनेछन् मोदीको सुरक्षाका लागि भारतबाटै बुलेट प्रुफ गाड़ी पनि ल्याइसकिएको छ यसैबीच काठमाण्ड उपत्यका शिक्षण संस्थामा विदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा यातायात प्रभावित नहुने गरी शिक्षण संस्थामा विदा दिइएको गृह मन्त्रालयले जनाएको छ शिक्षण संस्था मात्रै नखुल्ने तर सार्वजनिक विदा भने नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ शुक्रबार रातीदेखि पहिरोले धुनिएको भोटेकोशी सुनकोसी नदीमा पानीको प्रवाह अस्सी प्रतिशत बग्न थालेको छ बीस प्रतिशत पानी अझै बग्न नसकेपछि तालमा जमेको पानी यथावत नै छ सुरक्षाकर्मीले आज बिहानदेखि पानीको प्रवाह नियमित गराउने र डुबेका घरहरूबाट सब खोज्ने प्रयास अगाडि बढ़ाएको बताएका छन् पहिरो झरेको ठाउँपट्टिबाट पानी बग्न थालेपछि यस अघिको आकारमा नदीको बहाव सुरु भए पनि थुनिएको नदी भने यथावत नै रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयले जनाएको छ भित्तीबाट पानी बग्न थाले पनि यसअघि नदी बग्ने गरेको स्थानमा पहिरोले बनाएको पहाड़ यथावत नै छ यसैबीच आज बिहानैदेखि उद्धार तथा सब खोज्ने क्रम शुरू भए पनि भीषण पहिरोले पुरेका मान्छेको सब भने भेट्न सकिएको छैन स्थानीयहरूका अनुसार कम्तीमा दुई स्थानीय पहिरो भित्र हराइरहेका छनृ पहिरोले क्षति पुरयाएका घरहरूमा पनि शबहरू हुन सक्ने स्थानीयले बताएपछि प्रहरले त्यहाँ खोज गर्न लागेको सशस्त्र प्रहरी बलका एसपी लक्ष्मण सिंहले बताउनु भएको छ तर पहिरोले पूर्ण रूपमा पुरिएको क्षेत्रमा भने अझै उत्खनन शुरू हुन सकेको छैन तर उनीहरूलाई जीवितै भेटिने सम्भावना पनि लगभग सकिएको छ कुन घरमा कति मान्छे थिए भन्ने एकीन संख्या नभएका का कारण संख्यामा समेत अनिओल छ पहिरोमा पनि नौजनाको ज्यान गइसकेको छ इराकी जिहादीहरूले इराकी सैनिक र मिलिया समूहका सशस्त्र लड़ाकू गरी जनाको हत्या गरेका छन् आक्रमणमा परि एघार जना इराकी सैनिक र बाह्रजना चिया विद्रोही लड़ाकूको पनि मृत्यु भइसकेको छ पछिल्ला दिनमा इराकी जिहादीहरूले आफ्नै मुलुकमा आक्रमण तीव्र पारेका छन् उनीहरूले इराकी सैनिक र चिया मुस्लिम समुदायका विद्रोहीमाथि पनि हमला गरेका थिए र खराब मौसम र व्यवस्थापकीय कमजोरीका कारण नेपाली क्रिकेट टोलीले राम्रोसँग तयारी गर्न सकेको छैन एसियाली खेलकुद प्रतियोगिता एससी एसियाका लागि उन्नाइस जनाको प्रारम्भिक टोलीको घोषणा गरे पनि मौसममा आएको खराबीका कारण आफूहरू मैदानमा जान नपाएको क्रिकेटरहरूले बताएका छन् नेपाल क्रिकेट संघले व्यवस्थापकीय कमजोरी र आर्थिक समस्या देखाएपछि आफूहरू राम्रोसँग तयारीमा लाग्न नपाएको नेपाली क्रिकेट टोलीका कप्तान पारस खड़काले बताउनु छ यसैबीच लामो समयदेखि ज्ञानलाई आएको सहयोग रोकेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले एक दुई दिनभित्र सहयोग उपलब्ध गराउने जनाएको छ एघारजेको पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेटको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ मल्टी लर्निंग मल्टीलर्निंगी मैथ साइंस टेस्ट नदी पांच विषय में मसएलसी प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्युटर को संपूर्ण कोर्स पढ़ाई हुने इंस्टिट्यूट मल्टी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथी मोबाइल अंठानब्बे चितवन मै सबै भन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाना क्वालिटी प्रेस छापा चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस द <laughs> नेक्स्ट एजुकेसन कन्सल्टेन्सी राम्रो नतिजा ल्याउने तपाईँको सपना एजुकेशन साकार लाइन